लेखा समिति सभापति पर भाकरद्वारा राजीनामा जनसत्ताका लागि प्रतिरोध संघर्ष गर्ने विप्लव माओवादीको घोषणा माओवादीको महाधिवेशन पुष्मा नहुने पक्का आयोजक समितिको बैठक एघार भदौमा हुने, हुने मिल्यो चुनाव एक दिन सर्ने आइएस विरुद्ध संयुक्त कारवाही गर्ने रसिया र टर्कीको तयारी आइएसमा भर्ती हुन गएकी बेलायती युवती रसियामा मारिन् खेल मन्त्रीको मान्यता रद्द गर्ने ओलम्पिक आयोजक समितिको चेतावनी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फिर्कुञ्ची मोडिलेसनको बयानब्बे दशमलव दुई मेघास र इन्टरनेट अनलाइनमा रेडियो युनिटी डट कम डट प्रसारण भइरहेको दिउँसो तिन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले सार्वजनिक लेखा समितिको सभापति पदबाट राजीनामा दिएका छन् शुक्रबार बसेको लेखा समितिको बैठकमा प्रभाकरले राजीनामाको प्रस्ताव पेश गरेका थिए समितिको बैठकले उनको राजीनामा प्रस्ताव पारित गरेको हो राजीनामा दिनुको कारणबारे अनलाइन खबरको जिज्ञासामा प्रभाकरले भने अब एमाले छोडिनु पर्ने छोडिनु पर्यो नि व्यवस्थापिका संसद अन्तर्गतको लेखा समिति सभापति प्रमुख प्रतिपक्ष दलले लिने प्रचलन छ हाल एमाले प्रति पक्षमा छ तर यसअघिको एमाले माओवादी गठबन्धन सरकारमा माओवादी नेता प्रभाकरले लेखा समितिको सभापति पद छोडेका थिएनन् अहिले प्रभाकर मन्त्री बन्ने चर्चा छ र यही बीचमा उनले राजीनामा दिएका छन् प्रभाकरले भने मन्त्री नबने पनि म लेखा समितिको सदस्य रहिरहनेछु संसदका पन्ध्रवटा विषयगत समिति मध्ये तेस्रो दल माओवादी केन्द्रले दुई समितिको सभापति पाएको थियो दलको भाग भण्डारको आधारमा समिति बाटफाट गरिने भएकाले लेखा समिति एमाले पाए पनि माओवादीले अर्को समितिमा दावी गर्ने पक्का छ तर माओवादीले लेखा समिति नछाड्ने र प्रभाकरको सट्टा अर्को सांसदलाई पठाउन पनि सक्नेछ नेकपा माओवादीका महासचिव नेत्र विक्रमचन्द विप्लवले जनताको पूर्ण सत्ताको लागि प्रतिरोध सङ्घर्ष गर्ने बताएका छन् अखिल क्रान्तिकारीको सामाना शैक्षिक अधिकारका लागि राष्ट्रिय अभियानमा सहभागी विद्यार्थीहरूलाई निर्देशनात्मक परीक्षण दिँदै विप्लवले सुधारणा राखेका हुन् उनले प्रतिरोध सङ्घर्षको स्वरूप कस्तो हुन्छ भन्ने बारे भने खुलाएका छैनन् राजनीतिक संक्रमणकाल अन्त्यसँगै सत्ता साझेदारीको मुद्दा सकिएको र पूर्ण सत्ताको मुद्दा प्रमुख भएर आएको उनले बताएका छन् यसअघि विप्लबले सत्ता साझेदारी सरकार नेतृत्व गरेसँगै नेकपा माओवादी केन्द्रले आगामी पुसमा महाधिवेशन नगर्ने भएको छ र महाधिवेशनको नयाँ मिति तोक्ने बारे छलफल शुरू भएको छ माओवादीले पुस तेइस गते देखि गर्ने तय भएको थियो तर अब नयाँ सरकारको नेतृत्व गरेसँगै आगामी पुसमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा नेताहरू पुगेका छन् शुक्रबार बसेको माओवादी हेडक्वार्टर बैठकमा महाधिवेशन आगामी जेठ असारमा बारे छलफल भएको नेता हरिबुल गजुरेले जानकारी दिनुभयो गाउँ र जिल्लाको अधिवेशन भने स्थानीय तहको चुनाव अघि नै गर्नुपर्नेमा धेरै नेताहरूले जोड दिएका छन् यसबारे पार्टी अध्यक्ष प्रचण्डले आफूले लिखित प्रस्ताव तयार पारेर आउने बताएका छन् माओवादीले महाधिवेशन आयोजक समितिको बैठक भदौ एघार गतिका लागि बोलाएको छ झण्डै पन्ध्र सय सदस्य भएकाले बैठकका लागि भिरकुटी मण्डपमा हल बुक गरिएको छ नेपाल विद्यार्थी सङ्घ को निर्देशक समितिले महाधिवेशनको प्रतिनिधि विवाद मिलाएको छ बिहिबार रातभर छलफल गरेपछि नयाँ कार्य समिति निर्वाचनका क्रममा देखिएको प्रतिनिधि विवाद मिलाएको समितिले जनाएको छ विवाद मिलेसँगै शुक्रबार दिउँसो नयाँ निर्वाचनमा सहभागी हुने मतदाताको नामावली प्रकाशन गर्ने निर्को तयारी छ यस्तै कार्यतालिका अनुसार निर्वाचनको काम अघि नबढेकाले चुनावको मिति एक दिन सर्ने भएको छ शुक्रबार मतदाताको नामावलीसँगै चुनावको मिति पनि सार्वजनिक गरिने नेसंघले जनाएको छ नौ वर्षपछि गएको आइतबार नेविसंघको एघार महाधिवेशनको उद्घाटन भए पनि एघार जिल्लाको महाधिवेशन प्रतिनिधि विवाद लगायतका कारणले <Nicking noise> भीमदत राजमार्गमा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको छ गैराती राजमार्गको फल हलटूडे में बस दुर्घटना होता दुई जना को मृत्यु नौजना घाइते भैया रात एक बजे डोटी को दिपाइल बाट कैलाली को धनगढ़ी का लागी छुटे ना नाख ना छ ख सोह्र एकानब्बे नम्बरको शैलेश्वरी यातायातको बस राजमार्गको कैलालीको सहजपुर गाविसमा पर्ने फलटुडे भन्ने स्थानमा दुर्घटना परेको हो उक्त दुर्घटनामा परी मृत्यु हुनेमा डोटी वासुदेवी एक एकका बाइस वर्षीय खेन्द्र विक र अठाइस वर्षका योगेन्द्र विक रहेका छन् उनीहरूको घटनास्थलमा ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ दुर्घटनामा परि अतरिया नगरपालिका चारका अठाइस वर्षीय बस चालक शेरबहादुर कडायत अलिताल पाँच डडिलधुराका सत्र वर्षीय सहचालक उमेश महरा डोटिको डोटीको तोलेनीका चौतिस वर्षीय देवविष्ट डोटीको काडा का 25 वर्षीय गणेश नेपाली सोही ठाउँका अठारह वर्षीय भक्त भूल रोटीक का पच्चीस वर्षीय नरेश सिंह बीका सोही गांव को उड़ा नंबर तीन का तिरपन्न वर्षीय खड़ग लुहार रतरिया नगरपालिक चार का पैंतीस वर्षीय महावीर खडाएत रहे महावीर खडाएत को टाउकु गम्भीर चोट लागेका कारण उनको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ उनलाई उपचारका लागि भारतको बरेली लगिएको कु जनाएको छ अन्य घाइतेहरूको कैलालीको अतरिया स्थित पद्म अस्पतालमा उपचार भइरहेको छ बसमा चालक र सहचालक सहित एघारजना या मात्र सवार रहेको प्रहरीले जनाएको छ बस सडकबाट मिटर तल खसेको कु जनाएको छ चिप्लेर दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ खबर केही देश बाहिरका खबर टर्की रसियालाई बिहिबार सिरियाका जि, जिहादी समूह इस्लामिक स्टेट आइएस विरुद्ध संयुक्त कारबाही अगी बढाउन आह्वान गरेको छ सिरियाको भ्रमणमा पुगेका टर्कीका राष्ट्रपति सेरेफ ताइप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिन बीच भएको एक महत्वपूर्ण वार्ता का क्रममा टर्कीले सो आग्रह गरेको हो यस विषयमा सिरियासँग विस्तृत छलफल गर्ने र आइस विरुद्धको कारवाहीमा सिरियासँग मिलेर संयुक्त कारवाही गरिने टर्कीका विदेश मन्त्री मेभुल्त क्याभ्यु सो सुग, सोग्लुले एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका छन् सो प्रस्ताव पहिलोपटक टर्कीको तर्फबाट तर्फ आएको भन्दै यसका लागि आवश्यकता आवश्यक मात्रामा छलफल हुन बाँकी नै रहेको पनि उनले बताएका छन् इस्लामिक स्टेट आइएसमा आबद्ध हुन गएकी तीन बेलायत युवती मध्ये एकजनाको सिरियामा मृत्यु भएको छ गत वर्ष बेलायतबाट भागेर सिरियाको आइएससँग आबद्ध हुन गएका मध्ये एकजनाको रुसले गरेको हवाई आक्रमणका क्रममा मृत्यु भएको दावी सिरियाली सरकारले गरेको छ सोह्र वर्षिया काजी कादिजा सुल्तान सिरियाको गरिएको हवाई आक्रमणमारेको उनका निजी पुष्टि गरेका निजीले खबर अन्त्यमा अब एउटा खेल खबर यो ओलम्पिक आयोजक समितिले रा भारतीय खेल मन्त्री विजय गोयलको मान्यता टेसन रद्द गर्ने चेतावनी दिएको छ र यो ओलम्पिकमा खेलाडीको हौसला बढाउन भन्दै ब्राजिल पुगेका भारतीय खेल मन्त्री गोयलको व्यवहारका बे कारण उनको मान्यता नै रद्द गर्ने अवस्था आएको आयोजक समितिले आयोजक समितिको भनाइ छ समाचार एजेन्सीहरूका अनुसार गोयलले केही सहयोगीहरूलाई ओलम्पिक प्रतियोगितामा विशिष्ट अतिथिका अतिथिहरूका लागि प्रवेश अनुमति दिइने क्षेत्रमा बिना पास लैजान खोजेपछि विवाद भएको हो यस क्रममा गोयलले देखाएको व्यवहार अशोभनीय रहेको रियो ओलम्पिक आयोजक समितिको भनाइ छ समितिका तर्फबाट भारतीय टोलीका प्रमुख राकेश गुप्तालाई बारे पत्र पठाएको समाचार एजेन्सीहरूले जनाएका छन् <laughs> यो सँगै दिउँसो तिन बजी खबर सकिएको छ अन्तिम प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक <laughs> लेखा समिति सभापति प्रभाकरद्वारा राजीनामा जनसत्ताका लागि प्रतिरोध सङ्घर्ष गर्ने विप्लव माओवादीको घोषणा माओवादीको महाधिवेशन पुसमा नहुने पक्का आयोजक समितिको बैठक एघार भदौमा हुने नेभीसङको प्रतिनिधि विवाद मिलो चुनाव एक दिन सर्ने आएस विरुद्ध संयुक्त कारवाही गर्ने रसिया र टर्कीको तयारी आएसमा भर्ती हुन गएकी यु बेलायती यु युवती रुसी हमलामा मारिन् रारतीय खेल मंत्री को मान्यता रद्द करने ओलंपिक आयोजक समिति को चेतावनी हौस तर्वर गुमरा प्रविधि सहयोगी प्रकाश धीरे धन्यवाद तभी हमारा समाचार यूनिटी डट कम डट एनबी बाढ़ रेला समाचार बुलेटिन तथा कार्यक्रम सुन सकूँ अब तजी के यूनिटी खबर सुन सकूँ अचार बुलेटिन आज्ञा दिस् नमस्कार